नमस्कार आजदेखि हामी रेडियो सैलुङ सामुदायिक फिल्म एक सय चार मेगार्सबाट एउटा नयाँ रेडियो कार्यक्रम तार्किक निष्कर्षका साथमा उपस्थित भएका छौँ यस कार्यक्रममा हामी समाजमा रहेका विभिन्न सवालहरूमा सम्बन्धित निकायहरूसँग छलफल गर्नेछौँ यस छलफलबाट समाजमा भइरहेका समस्या समाधानका लागि पहल हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ आजको कार्यक्रममा हामी शिक्षा क्षेत्रमा रहेको शिक्षकहरूको वर्गीकरणका बारेमा छलफल गर्दैछौ सरकारी विद्यालयको शैक्षिक गुणस्तरका लागि सरकारले वर्षै पछि करोडौं रकम खनाइरहेको छ तर प्रतिफल सोचे जस्तो सरकारी विद्यालयमा शिक्षकहरू विभिन्न तहमा वर्गीकरण भएका कारण गुणस्तर कायम हुन नसकेको धेरैको तर्क रहने गरेको छ के समस्या तार्किक निष्कर्षमा हामी सरकारी विद्यालयको शैक्षिक गुणस्तर खस्कनुमा शिक्षकहरूको वर्गीकरण कति जिम्मेवार यसै विषयमा बहस गर्दैछौ यस विषयमा बहस गर्नको लागि हामीसँग हुनुहुन्छ नेपाल शिक्षक युनियन दोलखा शाखाका अध्यक्ष शंकरलाल श्रेष्ठ शिक्षक अवतार ढकाल हिम्स एकाडेमीका प्रमुख प्रेम अधिकारी द राइजिङ स्टार बोर्डिङ स्कूलका सहायक प्रधान उपेन्द्र अधिकारी दोलखा जिल्लाको शिक्षा क्षेत्रमा लामो समयदेखि काम गरिरहेको संस्था दिपज्योति समाज सुधार संघका नारायण सेडाई स्रोत व्यक्ति जनकराई र भीमेश्वर नगरपालिका एघारमा रहेको सेती निम्न माध्यमिक विद्यालयका प्रधान कृष्ण बहादुर खत्री सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबै शिक्षकहरू थाहै गरिनुपर्छ भन्ने आजको यस बहस कार्यक्रमको पक्षमा आफ्नो मत राख्नका लागि लामो समयदेखि शिक्षण गर्दै आइरहनु भएका शङ्करलाल श्रेष्ठ हामीसँग हुनुहुन्छ त्यसै यस विषयको विपक्षमा आफ्नो मत राख्नका लागि हिम्स एकाडेमी चरिकोटका प्रमुख प्रेम अधिकारी हुनुहुन्छ अब बहसको प्रारम्भ गरौँ शङ्करलाल श्रेष्ठबाट सबै शिक्षक थाही हुँदा गुणस्तर सुध्रन्छ भन्ने तपाईँहरूको आधार के यहाँले गुणस्तर कुरा उठाउनु भएको छ र गुणस्तर केलाई मान्ने भनेर यसको मापदण्ड कति हुन्छ भन्ने विषयमै हामी प्रश्न छैनौं पहिलो नम्बरमा र दोस्रो नम्बरमा एसएलसी परीक्षाको संख्यात्मक उत्तीर्ण नै गुणस्तर हो भन्ने विषयमा हाम्रो सहमति छैन र जे जे कुरा भए तापनि शैक्षिक स्तर अभिवृद्धि गर्नका लागि शिक्षक स्थायी गर्नुपर्छ या पर्दैन भन्ने सवालमा नेपाल शिक्षक युनि दोलाखाको भाषालाई भनियो भने र राष्ट्रिय नीतिलाई भनियो भने स्थायी गरिनुपर्छ के मान्य गर्नुपर्छ भन्दा पहिलो गुना छ आइएलो कन्भेन्सनको दफा एक सय समान कामका लागि समान ज्याला र सामग्री प्रति कुनै भेद गर्दैनौं भनेर त्यहाँ उल्लेख गरेको छ दोस्रो नम्बरमा आइएलओको नियम अनुसार तीन महिनाभन्दा कुनै पनि श्रमिकहरूलाई अस्थायी गरिने छैन भन्ने कुरा लेखिएको छ र यी दुवै कुरामा नेपाल सरकारले हस्ताक्षर गरेको छ यसको तात्पर्य शिक्षकलाई स्थायी गर्नुपर्छ भनेर प्रतिबद्धता व्यक्त गर्ने हस्ताक्षर गर्ने कार्य नगर्ने यसले पनि शैक्षिक अनुसारमा असर पुर्याएको छ र यो नै कुरा सबभन्दा प्रमुख हो हामी तर महत्वपूर्ण हो र अर्को बुझा छ नेपाल सरकारले अहिले पन्ध्र वर्ष बितिसक्यो शिक्षकलाई स्थायी गर्ने प्रार्थना अगाडि बढ़ाएको छैन र पन्ध्र वर्षदेखि आय खुलेको छैन एउटा काम गर्ने मान्छेलाई उत्साह भन जोश भर्न जाँगर भन र मोहोबल उच्च पार्ने काम गरेन भने लक्षित रमा लादेको भएर काम हुन सक्दैन सरकारको कमजोरी कारणबाट गुणस्तरमा रास आएको छ त्यसको परिणाम भनेको शिक्षक स्थायी नगरिनु पनि हो थप ने। कुरा भनियो भने नेपाल सरकारले नेपाल शिक्षक युनियनसँग चौध बुधे कुरामा सहमति गरेको छ चौध बुदाभित्र पहिलो नम्बर छ अस्थायी शिक्षकहरूलाई आयोगको मार्फत स्थायी गरिने भनी छ र ती चौध बुदामा हस्ताक्षर गरेको अहिले तीन वर्ष बितिसकेको छ र पनि सरकार स्थायी गरिनेसँग पहल गर्दैन यो माने पनि सरकारको उदासीनता कारणबाट पनि र सरकारको जुन नीति निर्माण छ त्यसमा कारण नभएको कारणबाट पनि गुणस्तरमा रास आएको हुनसक्छ भनी मलाई लाग्छ यसको साथै अब गुणस्तर अभिवृद्धि स्थायी मात्रै मापदण्ड हो त भन्ने कुरामा हाम्रो पूर्ण सहमत होइन तर प्रमुख गुणा हो भन्ने कुरामा चाहिँ हामी नेपाल शिक्षक युनियन र शिक्षा संविधान जो कोही पनि एकमत छन् हामीसँग प्रेम प्रसाद अधिकारी हुनुहुन्छ दोलखामा शिक्षा क्षेत्रमा हुनुहुन्छ स्थायी र गुणस्तरका कुरा छन् मेरो विचारमा गुणस्तर र स्थायी भनेका विरोधवासी कुरा हुन् यी दुईवटा एक मिल्दै मिल्दैनन् किनभने स्थायी हुनु भनेको पहिलो कारण यसले क्षमता विकासमा अवरोध ल्याउँछ हामी व्यवहारमा हेर्ने हो भने पनि कति स्थायी टिचरहरू ट्रेनिङ प्रुफै छन् जति ट्रेनिङ दिए पनि उनीहरूको भित्रमा बस्ने यसले के गर्छ भने सिक्ने र सिकाउने आफू पनि सिक्ने र आफूले सिकेका कुराहरूलाई बालबालिकाले सिकाउने तथा उनीहरूको सहभागिता देखिँदैन दोस्रो स्थायीको अवधारणाले सृजनाशीलता र अध्यावधिक हुन पनि टीचरलाई सहयोग गर्दैन यो क्याम्पस तहमा हेर्ने हो भने त वर्ष अघिका नोट पढ़ाएर पनि प्रोफेसरहरूले जाइराखिरहेका छन् उनीहरू नयाँ प्रविधि नयाँ युग नयाँ संसारसँग अध्यावधिक हुनै चाहँदैन यसो हुनु भनेको यसले क्वालिटी अवरोध ल्याउनु हो यसले र तेस्रो कारण यहाँ हाम्रो व्यवहारमा हेर्दाखेरि पेसागत विकृति भित्रेको देखिन्छ अब यो केस हाम्रो दोलखाबाटै शुरू भएको हो जति खेताला राखिएका छन् ती सबै स्थायी क्षेत्र राखेका हुन् यो भनेको ठूलो विकृति हो र टाइममा स्कूल नजाने अनुपस्थित हुने यो सबै पेसागत विकृतिहरू जस्तो मादक खाने यी सबै विकृतिहरू चाहिँ अस्थायीमा भन्दा स्थायीमा बढी देखिएका छन् त्यसैले गुणस्तर अभिवृद्धिको लागि चाहिँ स्थायी शिक्षक समाधान हो भन्ने कुरामा म सहमत छैन दोलखा जिल्लामा विगत तीन वर्षदेखि शिक्षा क्षेत्रमा प्रत्यक्ष संलग्न रहेर काम गरिरहेको दिवज्यो सुधार संघको कुराकानी सु शिक्षा क्षेत्रमा गुणस्तर कायम हुन नसक्नुमा शिक्षकहरूको जिम्मेवारी कति छ शिक्षकहरू स्थायी हुनु र अस्थायी हुनु शिक्षाको गुणस्तर गिर्नुमा त्यो मात्रै जिम्मेवार नभएर अन्य कारणहरू पनि जिम्मेवार देखिन्छन् सबैभन्दा पहिला त हामीले समुदायलाई जिम्मेवारी बोध गराउन सकेका छैनौं त्यसमा शिक्षकहरूको पनि जिम्मेवारी देखिन्छ जस्तै शिक्षकहरूले अभिभावकहरूसँग चाहिँ पटक पटक छलफल गर्नुपर्ने विद्यार्थीको गुणस्तर कस्तो छ अब हामीले सुधारको लागि के गर्नुपर्छ भनी विषयमा चाहिँ शिक्षकहरूले अभिभावकहरूमा एउटा चाहिँ त्यो संचार गर्न नसकेको अवस्था एकातिर छ भनेदेखि अभिभावकहरूले पनि हाम्रो पैसा परेको छैन सरकारी स्कूल त हो नि गुणस्तर गिर्नुमा एउटा चाहिँ राजनैतिक हस्तक्षेप पनि हो भन्ने चाहिँ हामीहरू थमाइरहेको छ जस्तो जस्तो नारायण सर मैले यहाँ तपाईँलाई रोके होइन हामीले जसरी समाजमा एक किसिमको बहस चल्दै आएको छ यो शिक्षा गुणस्तरीय हुन नसक्नुको कारण चाहिँ शिक्षकहरू अस्थायी भएर र उनीहरूको आफ्नो पेसाप्रति ग्यारेन्टी नभएर हो भन्ने कुरा आशा छ तपाईँहरूको त्यो फाइनेन्सले त्यो देखाएन त्यसो भाइ अस्थायी भएर मात्रै गुणस्तर नभएको भन्ने चाहिँ देखिँदैन के चाहिँ देखिन्छ भनेर भन्दाखेरि काम गर्ने सिलसिलामा अस्थायी शिक्षकहरू बढ़ी संवेदनशील भएको चाहिँ हाम्रो गुणात्मक शैक्षिक प्रवर्धनको निमित्त शिक्षकहरूलाई स्थायी गरिनुपर्छ भन्ने कुराको पक्षमा मेरा मतहरू रहेका छन् अहिलेको सन्दर्भमा स्थायी गरिनु भन्ने विषयलाई मैले दुई प्रकारले हेरेको छु दुई प्रकारले हेरिनुपर्छ भन्ने लाग्छ एउटा चाहिँ स्थायी हुनु भनेको निलाउनु होइन उसलाई निलाउने अवसर दिइनु होइन उसलाई ढुक्क भएर काम गर्ने अवसर सृजना गरिदिनु हो त्यो राज्यले गर्नुपर्छ स्थायी नहुँदाखेरि आफ्नो कामको ग्यारेन्टी हुँदाखेरि कुनै एउटा व्यक्तिमा पर्ने मानसिक असर त्यस्तै गरेर हीनताबोध जस्ता कुराहरू पेसागत ग्यारेन्टी नहुँदाखेरि सुनिश्चितता नहुँदाखेरि उसले आफ्नो कति लगानी कति पर्सेन्ट लगानी चाहिँ आफूले काम गरिराखेको ठाउँमा लगाउँछ भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा हो अनि अर्को कुरा स्थायी अस्थाई भन्दा पनि शिक्षामा भएका अथवा शिक्षकमा भएका विभेदीकरणहरू शिक्षकको कुरा गर्नुहुन्छ स्थायी शिक्षक अस्थायी शिक्षक राहत शिक्षक सट्टा शिक्षक त्यस्तै गरेर चाहिँ पिसिएफ शिक्षक र अर्को सका एक खालको सेवाजिक सहयोगी कार्यकर्ता भन्छ आ, काम शिक्षक गराउँछ उसको नाम चाहिँ शिक्षक नभनेर सहरी कार्यकर्ता भन्छ अनि एउटै काम गरे बापत त्यहाँनिर राज्यले दिने सुविधाहरूमा विभिन्न किसिमका चाहिँ विभेदहरू गरिएको छ जस्तै तालिमका अवसरहरूका कुराहरू भए प्रशासनिक काम गर्ने अवसर लगायतका कुराहरूमा स्थायी बाहेक सबै शिक्षकहरू वञ्चित छन् राज्यले एकातिर गुणात्मक शिक्षा अनिवार्य शिक्षा निशुल्क शिक्षाका कुरा गरिराखेको छ भनेदेखि निशुल्क शिक्षा दिने नाममा शिक्षा दिने शिक्षकहरूलाई चाहिँ विभिन्न बाना विविधिकरण गरेको छ शिक्षकहरूको जागिरको ग्यारेन्टी दिन राज्य सकिरहेको छैन प्रेम सरबाट के कुरा आयो भने यो चाहिँ शिक्षकहरू थाहै भएको शिक्षकहरूले चाहिँ अलिक बढी गैर जिम्मेवार भनौँ न दे तेजिम्मेवार देखिएको कुरा आयो त्यो चाहिँ दोलखामा भएको <coughs> एउटा स्क्यान्डलले पनि देखाउँछ दोलखामा खेताला शिक्षक प्रकरण देखियो जिल्ला शिक्षा कार्यालयले हदै गरेको का भनेको आर बाबा बसदेऊ तपाईँको थाहै भइसकेपछि झन् बेजिमार हुने रहेछ भने उहाँको कुरामा त <coughs> बेजिम्मेवारी भएका शिक्षकहरूलाई जिम्मेवार गराउने निकाय राज्य हो एउटा एउटा शिक्षकको आफ्नो दायित्व हुन्छ तर हिजो स्थायी भएका केही शिक्षकहरूले त्यो पनि सबैले गरेका होइन हिजो स्थायी भएका केही शिक्षकहरूले जहाँ आएका होलान् केही शिक्षक खेताला शिक्षक राखेका होलान् हिजो स्थायी भएका शिक्षकहरूले गरेका गलत काम आज भइरहेका अस्थ शिक्षकहरू जसले राम्रो काम गरिरहेका छन् उनीहरूलाई चाहिँ सजाय दिनु पेसागत सुरक्षा नगर्नु चाहिँ कति न्यायाचित हुन्छ उपेन्द्र अधिकारी सरसँग शिक्षकहरूलाई स्थायी नगरिकन शिक्षामा गुणस्तरता आउँदैन भन्ने विषय चाहिँ म विमर्श राख्छु यति धेरै निजी विद्यालयहरू छन् न त निजी विद्यालय नै स्थायी हुन्छ न यसमा काम गर्ने शिक्षकहरू नै स्थायी हुन्छन् र पनि अहिलेसम्म देखेको ट्रेन्ड अनुसार एसएलसीको भन्नुहोस् तपाईँ चाहिँ दस जोड दुईकै भन्नुहोस् होइन कलेजहरूमै हेर्नुहोस् गभर्मेन्टले लगानी गरेका अथवा सामुदायिक विद्यालय कलेज, कलेज युनिभर्सिटी भन्दा प्राइभेट कलेजहरू अथवा प्राइभेट स्कुलहरूको नतिजा चाहिँ राम्रो छ जुनसुकै फिल्डमा पनि उनीहरूले एचिभ गरेको एचिभमेन्ट हेर्ने भने त्यो चाहिँ धेरै अगाडि छ अब न त्यहाँका शिक्षकहरू स्थायी भएर त्यो नतिजा आएको हो विद्यार्थीहरूको भविष्य बनाइदिन्छु भनेर जिम्मेवारी लिएर रा, राज्यको तलब अथवा विद्यार्थीबाट उठाएको शुल्कबाट तलब खाने व्यक्तिहरूले आफ्नो जिम्मेवारी चाहिँ बोध गर्नु स्थायी शिक्षकहरूमा त्यो देखिँदैन भन्ने गुनासोहरू अथवा चाहिँ बजारमा पाइन्छन् यदि म एकदिन स्कुल गएन भने के हुन्छ एक महिना विद्यालय चाहिँ एउटा स्थायी शिक्षक बस्यो भने जिल्ला शिक्षा कार्यालयले का के अनुसार त्यसैले <coughs> उसले हेडमास्टरलाई अथवा चाहिँ राज्यलाई तेर्ने पनि कम हो अघि नान्सहरूले भन्नुभयो उहाँहरूको स्टुडेन्ट के देखायो भने अस्थायी शिक्षकहरू चाहिँ बढी संवेदनशील भएको पाएँ भनेर उहाँले भन्नुभयो यसको मतलब पनि स्थायी शिक्षक भन्दा अस्थायी शिक्षकको चाहिँ पर्फर्मेन्स राम्रो देखियो भन्न खोज्नुभएको जस्तो लागेको छ उहाँले मलाई अनि म चाहिँ फेरी स्थायी गर्नुहुन्न टिचरहरूलाई भनेर किन भन्छु भने अहिलेको रिसेन्ट ट्रेन्ड चाहिँ कस्तो छ चा भने शिक्षकहरूलाई नियुक्ति गर्ने प्रक्रिया पनि राम्रो छ राजनीतिको नाता आधारमा नातावाद टिपावादको आधारमा पहुँचको आधारमा छलखेल गरेको आधारमा यी आधारमा चाहिँ धेरै शिक्षकहरू अहिले अस्थायी रूपमा अथवा चाहिँ राहत शिक्षकमा नियुक्त भएका छन् त्यस्तो शिक्षकहरूलाई एजिटै स्थायी गरिदिने हो भने भोलि शिक्षाको गुणस्त कहाँबाट वृद्धि यो विषय पनि सोच्नुपर्छ होला त्यसैले स्थायी गर्नु नै शिक्षामा गर शिक्षा गुणस्तता शिक्षा ल्याउनको गर लागि गर्नुपर्ने काम जस्तो मलाई लाग्दैन शङ्करला सरको कुरा ल्याउँ यहाँ गम्भीर कुराले एउटा चाहिँ यो राजनीतिक बढी पोर्टफोलियोबाट चाहिँ आउने र शिक्षाभित्र छिरिसकेपछि चाहिँ आफ्नो प्रदर्शन शुरू गर्ने भन्ने कुरा प्रदर्शन हुने शब्द नब जहाँसम्म यो शिक्षक नियुक्तिका कुरा स्थापित गर्ने कुरा छ र यो गुणस्तरसँग गाँसिने कुरा छ एउटा मला कुरा मलाई के लाग्छ भने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अथवा पाँच प्रतिशत कम छ भन्ने विषयमा के शिक्षक मात्रै जिम्मेवारी हुन्छ त अरू छैनन् यो गम्भीर प्रश्न भन्ने मलाई लाग्छ बढी जिम्मेवारी त शिक्षक नै बढी जिम्मेवारी शिक्षक होला नि त्यो जिम्मेवारी शिक्षक मात्रै हो त हो शिक्षक नियुक्तिको विषयमा दलले हस्तक्षेप गर्ने दलीय आस्था शिक्षक नियुक्त हुने अनि नियुक्ति भएका शिक्षकलाई चाहिँ तपाईँको स्वत स्थायीको जुन कुरा छ हामी स्वत स्थायीको विपक्षा छौं हामीले स्वत स्थायी गर्नुपर्छ भनेकै छैनौँ र गर्दाखेरि मुलुकलाई दुर्भाग्य हुन्छ तर शिक्षक नियुक्तिका कुरा शिक्षक सरुवा कुरा बढुवा कुरा यी सबै कुरामा त जिम्मेवारी अरू पनि छन् निकाय छन् नि हामी शिक्षक आफैले त गरेका छैनौँ त्यसैले गुणस्तर कम हुनु पछाडि विद्यालय व्यवसाय समिति त्यत्तिकै जिम्मेवारी छ हामीले त्यहाँ सुनिरहनु भएको छ विद्यालय व्यवसाय समितिको निर्वाचन हुँदाखेरि त्यहाँ राजनीतिक दलको श्लोक संघर्ष चल्छ कतिपय अवस्थामा मान्छेहरू ज्यान गएको छ र दलीय मान्छे नियुक्ति हुन्छ औ जिम्मेवारी हुनेक गुणस्तर कायम गर्न जिल्ला शिक्षा कार्यालय छ कि तलब हतार निकास मात्रै गर्ने काम हो जिसिएको अनुगमन गर्नु पर्दैन त्यो भोलि गरिरहेको छैन मन्त्रालयले नीति नियम जे बनाएको छ कारण गर्नु पर्दैन त्यो पनि पर्छ त्यसैले कसैलाई स्थायी राख्ने कसैलाई अस्थायी राख्ने कुनै शिक्षकको तलब अठार दिने कसैको तलब चौविस हजार पुर्याउने यो असमानुप्रतिक अवस्था रहेको र यो विविधिकरण भएको कारणबाटै यो दल जिम्मेवारी छ र गुणस्तर कमजोर हुनेमा सबै जिम्मेवारी लिनुपर्छ भनेपछि म छुइनँ यसको जिम्मेवारी समुदायले लिनुपर्छ सरकार पछि लिनुपर्छ भन्ने लाग्छ त्यसमा पनि अब मलाई के लाग्छ भने राम्रा पनि गरेका छन् सामुदायिक विद्यालयले यो कुरा उठाइदिनु पर्यो कतिपय विद्यालयको एसएलसी परिषद पनि सेन परिश्र त्यसलाई आदर मानियो भने विश्व श्रेणी ल्याएका छन् र राम्रो कुरा चाहिँ नहुने यो चाहिँ हरेक खालको अहिले विदेशी दाताहरूको पहलमा नीति निर्माण बन्ने अनुदान आउने भन्छ सबैलाई समुदाय प्रति प्रेरित गर्ने उद्देश्यले हामी माथि भएको प्रार हो यो चौतरी प्रार हो सामुदायिक विद्यालय शिक्षक रूपमा सामुदायिकता शिक्षक गुणस्तर काम गर्न सकेनन् राम्रा पढाएनन् राजनीतिक गरे भन्ने चाहिँ निजी विद्यालयमा पढ्न जाउ निजी विधा ठिक छ भनेर गरेको विज्ञापन हो हामी यसरी बुझ्छौँ यो अर्थमा राम्रो गरेको कुरा पनि पत्ता ल्याउनु पर्यो त्यसमा राजनीतिक दलले शिक्षक नियुक्तिहरू हस्तै गर्नु भएन संगतिपूर्ण नियुक्ति भएका शिक्षकलाई स्थायी गर्नु हुँदैन शिक्षक गठन भएको छ आजले काम गर्नु पर्यो त्यसो यसको सबै कारक चाहिँ शिक्षक हो भन्ने विषयमा म धा सहमत छुइनँ संगठनले बताउनुपर्ने भएको हुनाले अलिक शिक्षकतिर अलिक बढी ढल्किनु भएको कि तपाईँको यो होइन शिक्षकको पेसाग बचाव गर्नुपर्छ पेसाग धर्म हो तर धर्मका नाममा पेसाका संठका नाममा स्कुल नजाने शिक्षक नपढाउने शिक्षक खेता लाग्ने शिक्षा कमजोर दिनुपर्छ भने कहिले पनि संस्थाले बोलेको छैन बोल्दैन बोल्दैनौँ तर राज्यले नीति ल्याएर समयबद्ध किसिमले काम गर्नुपर्छ भन्ने मात्रै हाम्रो माग अनि फेरि बिसौँ वर्ष काम लगाइसकेपछि विज्ञापन नगर्ने आयोग नखोल्ने बिसौँ वर्षपछि घर जा भन्नु चाहिँ पाइँदैन फेरि त्यसैले आइएलएको नियमअनुसार ती तिन महिनामा विज्ञापन गर्नुपर्ने हो अथवा राज्यको दिन छ महिना गर्नु पर्यो म इन्फर्मल गभर्मेन्ट सुनेको अलिकति यहाँ अनुभव बनाइराख्छु क्षेत्र शिक्षा प्रकरण दोलखणमा जब सुरु हो त्यसपछि चाहिँ जिल्ला शिक्षा कार्यालयमा छ डेलिगेसन जान्छ हाम्रो यो मान्छे चाहिँ होइन हुँदै होइन जिल्ला शिक्षा अधिकारीले कतिपय ठाउँमा यो राजनीतिक काम चाहिँ हटाइदिने हो भने म कसैलाई पनि गुनासो राख्ने वातावरण बनाउँदैछ भनेर नि यहाँले जे कुरा सुन्नुभयो यो कुरामा कुनै सत्यता छैन प्रयोग भ्रमपूर्ण कुरा हो भन्ने लाग्छ मलाई किनभने हामी पनि शिक्षाका पेसागार संस्थामा लगाएर काम गरेका छौँ र क्षेत्रलाई सबै नागरिकहरूले त गरे होला नि छैन शिक्षाका पेसाग कुनै व्यक्ति विशेष गरौँ त्यसमा जम्मीहरू छैन तर संस्थागत रूपमा कुनै पनि संगठनले बोलेका छैनौ र बोल्दैन बोल्दैनौँ र जे शिक्षाकालीनलाई पहल भएकोले हामीले समर्थन गरेका छौँ सहयोग गरेका छौँ राम्रो अभियान छ खेतालाब प्रकरण जुन उठिरहेका छन् यसमा राज्यको पनि कमजोर छ र जो शिक्षाले खेताला राख्यो उसको पनि कमजोरी हो नै तर यसलाई समर्थन चाहिँ तपाईँको राजनीतिक दल विद्यालय व्यवस्थापन समिति र जिल्ला शिक्षाकालीनले समर्थन गरेको छ होइन भने बेलामा कार्यवाही गरेको हामी कहाँ पनि बोल्ने पछि थिएनौँ राज्यको नीति कमजोर र कार्यालय कमजोर गरेर यो भएका हौ प्रेम सर बोल्नु खोज्दै केही कुराहरू आए शङ्कर सरले भनेको कुरो पेसागत संगठनको नेतृत्व गर्ने हैसियतले उहाँका कुरालाई अन्यथा मिल् अवतार सर उहाँ केही वर्षदेखि अस्थायी रूपमा कार्यरत रहनु भएको छ अस्थायी शिक्षकलाई स्थायी हुन पाउनु पर्छ त्यसकारण त्यसको पक्ष बोल्नु पनि अन्यथा होइन तर म एकचोटि फेरि दोहोऱ्याउ शिक्षकहरूको स्थायीको अवधारणा आफैमा प्रतिगामी छ प्रतिगामी यसकारणले छ म सरको कुरामा थप ईश्वरले भन्नुभयो शिक्षाको गुणस्तर कायम गर्नको लागि शिक्षक मात्रै सबै थोक होइन अरू पनि फ्याक्टर छन् भन्नुभयो म त्यसमा पनि सहमत छैन शिक्षकको गुणस्तर कायम गर्न सबै थोक शिक्षक नै हो शिक्षक जति सक्षम र नेतृत्व गर्न सक्ने हुन्छ जति अध्यावधि हुन सक्छ त्यही अनुसार विद्यार्थीको कलेजी हो त्यसमा अरू फ्याक्टरहरू सहायक हुन सक्लान् तर मेन फ्याक्टर हन्ड्रेड पर्सेन्ट हो त्यो कुरामा एउटा जोड चाहन्छु दोस्रो कुरो यहाँ के कुरो हो कि भने शिक्षकको विभेदको कुरो हो कि हो कोही राहत छन् कोही पिसिएफ छन् कोही अस्थायी छन् कोही सहायक कार्यकर्ता छन् त्यो रात खान गएको शिक्षक ऊ रात खानै गएको हो भनेपछि के उसले जागिर छोड्नुपर्छ के काम गर्नुपर्छ अनि जाने चाहिँ रात खान्छु भनेर जाने अनि पछि स्थायी गर्दै भन्न पाइन्छ त्यसले आफै रात खाना भएपछि चित्त बुझ्छा जाहिर खान्छ भने घर जान्छ त्यो भनेपछि रातलाई पनि स्थायी गर्नुपर्छ उसलाई पनि स्थायी गर्नुपर्छ भन्ने मान्यता बेठिक छ दोस्रो कुरो अनि तेस्रो कुरो सर निकाल्नुभयो कि शिक्षकहरूको अनुगमन गर्नुपर्छ कि गाई भैँसीहरू चाहिँ अनुगमन गर्नलाई शिक्षक त आफै महसुस गर्नु पर्यो नि मेरो काम भनेको विद्यालयमा शिक्षा दिने हो म स्कूल गइनँ भनेदेखि मैले नैतिकताको आधारमा मैले छोड्नुपर्छ शिक्षक भनेर आफैले फिलिङ गर्ने कुरा हो त्यस कारण शिक्षकाले अनुगमन गरेन भन्ने कुरा बेठिक छ शिक्षक आफैले महसुस गर्ने कुरा हो अब अर्को कुरा आयो शिक्षाको गुणस्तर हुनको लागि राजनीतिक हस्तक्षेपको कुरा आएको छ हस्तक्षेप छ तर हस्तक्षेपित हुने त शिक्षक हो नि त फेरि ऊ राजनीतिक पार्टीको पछि लाग्छ अनि हस्तक्षेप हुन्छ ऊ आफै क्या भनेपछि ऊ आफ्नो स्ट्याण्डमा कायम रहोस् र कसैले पनि कहीँ हस्तक्षेप गर्दैन राम्रो स्ट्याण्डमा बसेका मान्छेलाई हेर्नुहोस् त केही स्कूलमा हेर्नुहोस् त्यहाँ जुन राजनीतिक दल फेरि पनि गाउँको प्रमुखज्यू भए पनि ऊ आफ्नो स्ट्याण्डमा छ ऊ हस्तक्षेप भएको छैन भनेपछि राजनीतिक अलिअलि गिजोलेको त हो नि शिक्षा क्षेत्र गिजाउन खोजेका हुन् शिक्षा क्षेत्र गिजाउन खोजेका हुन् शिक्षक आफै गिजोल्का हुन् ऊ आफ्नो स्ट्यान्डमा छैन त्यस कारणले बढी प्रेसर गर्ने ठाउँ पाए एउटा कुरो यहाँ अर्को के थोप्न चाहेको भने अलिकति त्यो गिजोल्ने कुरामा चाहिँ शिक्षकहरूका यो पेसागत संगठनका नाममा राजनीतिक दलका भारतीय संगठन बनाएका छन् ती सबै खारेज हुनुपर्छ र शिक्षक हक हितको लागि देशभरि एउटी संगठन हुनुपर्छ जसले शिक्षक आज उठाओ यी अहिले भनेका विशेषको राजनीतिक दलका भातृ संगठन यिनले केही गर्दैन यिनीहरूले आफ्नो पार्टीको हित गर्छन् र शिक्षिक क्षेत्रको हितमा अहिलेसम्म काम गरेको देखेको छैन राम्रो व्यवस्थापन गरेको भनेर विगतमा चिनिएको विद्यालयको शिक्षक पनि हुन्छ हामी शिक्षकको बारेमा अलिक बढी पनि कुरा गर्दैछौँ सेतीदेवी निम्न माध्यमिक विद्यालय काउलीको त्यसमा पनि पक्कै शिक्षकहरूको तह छ होला उहाँको अनुभव के छ शिक्षकै दार्फबाट त्यहाँ आउनुहुन्छ उहाँको कुरा सुन्नुभयो शिक्षक स्थायीकै मात्रै बाधक होइन मलाई लाग्यो किन लाग्यो भने शिक्षक स्थायी भएपछि मेरै विद्यालय वरिपरिका विद्यालय कतिपय बिग्रेका छन् राज्यको तलब खाएको छ गाउँलाई केही खाँचो भन्ने खालका शिक्षकहरू पनि स्थायी शिक्षकहरूले गरेका सुनियो र सात आठ महिना स्कूल तलस मस पनि बनाए जब म जुन अहिले कार्य गरिरहेको विद्यालयमा छ एघारजना स्टाफ छौ म एउटा स्थायी छु अरू सबै अस्थायी शिक्षक छन् म भन्दा उहाँहरू राम्रो काम गर्नुहुन्छ म चाहिँ प्यारेन्ट्स आयो भने डराउँदिनँ उहाँहरू चाहिँ त्यो आफ्नो पेसामा बढी लगनशीलता हुनु भएको छ स्थायी शिक्षकहरूले झोला बोकेको अहिलेसम्म मैले देखाएको छैन झोलामा त्यो शैक्षी सामग्री उहाँले हालेको देखेको छैन भने उहाँहरू बोक्नुहुन्न कहिले पनि किनभने म त स्थायी हो भन्नुहुन्छ अनि अलिकति बढी उहाँहरूको अलिकति घमण्ड पनि छ का कुरालाई चाहिँ बालक मन खोजेको होइन तर स्थायी चाहिँ के गर्नुपर्छ स्थायीद्वारा चाहिँ पदपूर्ति गर्नुपर्छ जस्तो राहत शिक्षक जाहिर खान आए विज्ञापनै राहत भनेर खोल्याएको हुन्छ उसले त बुझेको छ नि मैले राहतमा खाने तलब यति हो भनेर उसले बुझ्छ नि कतिपय विद्यालयहरूमा एक सय दिन विद्यालय सामुदायिक विद्यालय खोलेका छन् भने मेरो त एघारजना स्टाफ भएको ठाउँमा करिबन शनिबारभन्दा बाहेक कुनै पनि बिदा उनीहरू माग्दै त उनीहरू बढ़ी आफ्नो पेसामा डिपेन्ड छन् भन्ने मलाई लाग्छ तपाईँको अलिकति कुरा थपेँ मैले जस्तो सङ्घलाले के भन्नुभयो भने यो शिक्षक मात्रै चाहिँ त्यहाँ गुणस्तरका लागि जिम्मेवार छैनन् भन्नुभयो त्यसमा तपाईँको अनुभव के शिक्षकहरूको कतिको जिम्मेवारी हुन्छ यो गुणस्तरीय शिक्षाका लागि शिक्षक आठ घन्टा विद्यालयमा बस्ने हो प्यारेन्ट्स एक दिन आउने हो प्यारेन्ट्सले चाहिँ सपोर्ट गर्नुपर्छ र शिक्षकले चाहिँ बढी चाहिँ त्यो विद्यालयप्रति चाहिँ दायित्व चाहिँ बोध गर्नु मेरो कर्तव्य यो हो मैले यसको नुन पानी खाएको छु यो नुन पानीको सोझो मैले गर्नुपर्छ र मैले यो काम गरेन भने मेरो चाहिँ अस्तित्व घुम्छ भन्ने खालको चाहिँ उसले त्यो मनन गर्न सकेन भने कहिले पनि सामुदायिक विद्यालयमा स्थायी त होइन त्यहाँ अर्को स्थायी गरे पनि हुनेवाला चाहिँ मैले देखाँदैन किनभने पहिलो कुरो राजनीतिक हस्तक्षेप छ आज फलाना सर आउनुहुन्न है तपाईँको स्कुलमा ल कति सजिलासँग क्या किन भन्दाखेरि यहाँ चिठी बाँड्नु कहाँ बाँड्ने पार्टीको विद्यालयलाई हस्तक्षेप भएको पार्टीगत रूपमा भर्ना गर्ने सबै पार्टीका त्यहाँ जान्छन् मेरो एउटा मान्छे राखिदिए भनेर रा। किनभने उसको त वर्षौँ झोला बोकेको छ त झोला बोकेको टिचरलाई त उसले भर्ना गर्नुपर्छ उसको दायित्व हो पार्टीको त्यो होइन तर विद्यालयको गुणस्तर कहाँ पुग्छ भनेर उसले विचार गर्नुपर्छ ऊ यदि साँच्ची नै राजनीति गर्ने हो भने अनि उसलाई सपोर्ट गर्नु हुँदैन जस्तो काखी च्यापेर एक अर्कामा अर्को विद्यालय बिगार्न पाइँदैन त्यसले गर्दाखेरि त्यो विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नलाई शिक्षकमा भर पर्छ शिक्षक बढी झगानसी लगाउनुपर्छ तर त्यसमा त्रिपक्षीय छ अभिभावकले पनि विद्यालयको रेख गर्नुपर्छ आफ्नो बालबच्चाहरू उसलाई चाइनिज इक्विपमेन्टहरू के के हुन् त्यो सम्पूर्ण सामग्री त प्यारेन्ट्समा पनि भर पर्छ नि तपाईँसँग पछि पनि आउँछ यहाँ अवतार सर बोल्न खोज्दै गुणस्तर कायम गर्न त सकिँदो रहेछ नि उहाँको अनुभव अघि नै पनि प्रेम सरले कुरा गरिसकेपछि त्यो कुरा राखेको थिए अस्ता शिक्षकहरूले राम्रो काम गरे राहत शिक्षकहरूले राम्रो काम गरे भने उनीहरूलाई पुरस्कृत गर्ने उनीहरूको जागिरको ग्यारेन्टी दिने अथवा उनीहरूलाई मनोवैज्ञानिक रूपबाट सुनैभरि त्रसित बनाइरहेका छन् यहाँनिर मैले नबुझिरहेको कुरो के भने अर्थशिक्षक यहाँलाई राम्रो काम गरेका छन् किनभने उनीहरू चाहिँ मनोवैज्ञानिक रूपबाट डराएका छन् भोलि जागिर खुस्किएला भन्ने डरै डरमा बसेका छन् तँबाट चाहिँ उनीहरूले काम गरिरहेका छन् अस्थायीले भन्नुहोस् राहतले भन्नुहोस् पिछेपले भन्नुहोस् स्थायी शिक्षहरू चाहिँ ढुक्क भएको कारणखेरि काम गरेको छैनन् भन्ने खालको कुरा आइरहेको छ त्यो सबै स्थायी शिक्षकले गरेका होइनन् यहाँनिर चाहिँ स्पष्ट हुनुपर्ने कुरा त्यो र अर्को कुरो चाहिँ पेसामा प्रवेश गरिसकेको मान्छेले पेसामा प्रवेश गरिसकेपछि ढुक्कले काम गर्न पाउने का खालको वातावरण तयार होस् भन्ने चाहन्छ राहत त म आफै राहतमा काम गर्छु भनेर छिरे त हो नि जस्तो अस्थायी निश्चित हो अस्थायी अस्थायी नै हो उहाँहरू छिरेको हो तर जिन्दैभरिको लागि अस्थायी भइरहन्छु उहाँहरू छिरेको होइन रात नै राहत हो उहाँहरू दायर खाएको हो तर जिन्दैभरिका लागि यही होला भन्ने होइन प्रत्येक मान्छेका अपेक्षाहरू हुन्छन् र उसका अपेक्षाहरू पूरा गर्ने केही अवसरहरू दिनुपर्छ समस्या चाहिँ कहाँनिर हो भनेदेखि समस्या चाहिँ अस्थायी राख्ने राहत राख्ने पिसिएफ राख्ने सहयोग कार्यकर्ता राख्ने र विभिन्न कारणहरूबाट शिक्षकहरूलाई विविधिकरण गर्ने राज्यको नीति जुन नीति छ यो नीतिले गर्दाखेरि चाहिँ समस्याहरू आएका हुन् चलखेल किन हुन्छ त भन्दाखेरि चलखेलता थाहै राख्ने कुरा भएको छैन हेर्नुहोस् है फेरि पनि चलखेल थाहै राख्ने कुरा भएको छैन चलखेल भएको छ भन्ने कुरालाई नै मान्यो भने पनि चलखेलता रात नै राख्ने कुरा भएको छ अस्थायी नै राख्ने कुरा भएको छ पिसिएफ नै राख्ने कुरा भएको छ भनिसकेपछि राज्यले निश्चित मापदण्डहरू तयार गएर सबै खालका शिक्षकहरूलाई एउटै व्यवस्था हुने खालको अवस्था सृजना गर्यो भनेदेखि कमसेकम त्यो समस्या रहँदैनथ्यो भन्ने कुरा हो र चलखेल गर्नुको कारण चाहिँ शिक्षकहरू होइनन् राज्यको व्यवस्था नै हो जस्तै लोकसेवा आयोगमा तपाईँको कुनै सरकारी कारणमा जानु भनेदेखि त्यहाँनिर चाहिँ झगडा पर्दैन फलाउनु कर्मचारी राख्ने भन्ने कुरामा शिक्षामा पर्छ किन पर्छ त भन्दाखेरि शिक्षकहरूलाई पेसाभित्र छिर्दैखेरि स्थायी रूपमा छिराइनुपर्छ भन्ने कुरामा राज्यलाई लागि परेको छैन होइन जस्तो जस्तो अवतार छ आज गैर संस्थामा काम गरेको साथीसँग भेटाएको उहाँले यही विषयमा चाहिँ भन्दाखेरि उहाँले के भन्नुभयो भने सरकारी कर्मचारीले लोकसेवा पास गर्ने बापत मात्रै पैसा दिइरहेका छन् उनीहरूले त्यो काम गरेर भए थाय भइदिए बापत मात्रै लिइदिया पैसा त्योभन्दा पछि काम गरेका छैन भन्ने एउटा आरोप छ के बोल्नुहुन्छ त्यो चाहिँ यस्तो हो थाय भएर काम गरेनन् भन्ने कुरा चाहिँ हुन त अघि प्रेम सरले भन्नुभएको एकदम फिलोसफिकल कुरा थियो मान्छे थाहा भइरहनु पर्दैन ऊ मान्छे हो भनेर भन्ने त्यो प्रसङ्ग त्यहाँनिर पनि जोडिन्छ कम से कम मान्यता राख्नु पर्यो भनेदेखि स्थायी गरेपछि ऊ आफू जुन पेसामा लागेको हो त्यसबाट डाइभर्ट नहुने गरी ढुक्कसँगै काम गर्न सुरु गर्छ अनि काम गर्न सुरु गरेपछि उसले चाहिँ आफ्नो जुन पेसामा लागेको हो त्यो पेसामा निखरता ल्याउने गरी काम गर्छ भन्ने कुराको मान्यता त्यो खालको विश्वासले लिनु बढ़ी आवश्यक हुन्छ अब सड़कमा कुन अस्थायले काम गरेन कुन थाइले काम गरेन भनेर टिका टिप्पणी गर्नु अनि त्यसैलाई उदाहरण बनाएर चाहिँ पोलिसी मेकिङसँगका कुराहरूमा जानु चाहिँ यो आफैमा राम्रो कुरा होस् भन्ने मलाई लाग्छ यो अघि के कुरामा सहमत हुनुभयो भने जागिर र लागि भनेर काम गर्छ हो मेन कुरै त्यही हो जब स्थायी भएपछि ऊ के सोध्छ भने मलाई अब इन्द्रको बाबु चन्द्र आयो भने कसैले छोड्न सक्दैन भने किन काम गर्ने त्यही कारणले पोलिटी फस्केको हो सरसम्मत हुनुभयो र अर्को कुरो के हो भने ढुक्कसँग काम गर्छ भन्ने कुरो नि स्थायी भएपछि यो चाहिँ अनि के आदर्शको कुरा हो तर व्यवहारमा त्यस्तो छैन व्यवहारमा जो स्थायी भयो अब ऊ राजनीति पार्टीको झण्डा बोको पार्टीको जिल्ला कमिटीमा बसो खेतताला राखो ठेकापट्टा गरेर गयो विदेश बसो मान्छे वा युएसए छैन स्थायी भएर अहिलेसम्म सरहरू यहीँ हुनुहुन्छ यो विकृति राम्रो आयो भने स्थायीबाट आयो त्यस कारण सधैँ म काम गरिराख्छु भनेर अपडेट बनाइरहनुको लागि मेरो विचारमा त एक वर्ष कन्ट्राक्ट गर्नुपर्छ एक वर्ष कन्ट्राक्ट गरेपछि उसको काम राम्रो भयो भने त्यो कन्ट्राक्ट अर्को वर्ष नवीकरण गर्ने होइन भरचलाई भनिदिने हो र स्थायीको लागि पनि एकछिन स्थायीको लागि पनि जो जो स्थायीहरू भइरहनु भएको छ उहाँहरू स्थायी भइरहेकाहरूको लागि हरेक दुई वर्षमा उनीहरूलाई ती स्थायी भएकाहरूलाई एउटा टेस्ट लिने टेस्ट पास गर्छ जागिर लगातार टेस्ट फेल गर्छ घर पठाइदिने त्यस्तो गर्यो भने शिक्षामा क्वालिटी मेन्टेन गर्न सकिएला होइन भने हामी यस्ता बस जति बसेर गरे पनि त्यही चेन्ज हुनेवाला छैन हामीसँग जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति जनक राई हुन्छ उहाँले बाइसवटा विद्यालयको अनुगमन गर्नुभव सुनौ पहिलो कुरो चाहिँ स्थायी शिक्षक जति चाहिँ नखट्ने हेलचेकाइ गर्ने होइन अस्थायी र चाहिँ खड्ने भन्ने कुरा छ नि यो दुईटै कुराबाट चाहिँ म असहमत छु होइन शिक्षक आफ्नो पेसासँग कति ऊ समर्पित छ त्यसमा भर पर्ने कुरा हो होइन तपाईँको स्थायी शिक्षक पनि राहतको दिन खटिरहेको छ भने राहत अस्थाई भन्ने शिक्षक साथीहरू पनि हेलसिकाइ गरिरहनु अवस्था छ होइन र मेरो विचारमा त के हुनुपर्छ भने यो अस्थायी राहत भन्ने हुनुहुँदैन जस्तै यो शिक्षक सेवा आयोगलाई चाहिँ लोकसेवा आयोग जस्तै संवैधानिक निकाय बनाइनुपर्छ निक चा। जसले चाहिँ अब 6 महिना अथवा 3 महिना अथवा वर्ष दिनमा चाहिँ स्थायी शिक्षक चाहिँ नियुक्ति गर्न सकोस् अर्को गुणस्तर वृद्धि अभिवृद्धि गर्नको लागि अहिले भर्खरै मात्रै होइन दुई तिन वर्ष मात्रै हुँदैछ यो शिक्षकहरू पेसागत क्षमता विकास टिपिटी आएको छ अनुसार चाहिँ तालिम सञ्चालन गरिरहेको अवस्था छ होइन त्यसमा शिक्षकहरूको चाहिँ शिक्षण सुधार योजना टिप बनाउनु पर्ने हुन्छ र त्यसमा चाहिँ छ छ महिनामा चाहिँ शिक्षा उपलब्धी अनुसारको चाहिँ उसको चाहिँ आएको छ कि त्यो हेरिनुपर्छ होइन यदि त्यो भएन भने उसले मूल्याङ्कन गर्नुपर्छ त्यसको दण्ड र पुरस्कारको व्यवस्था नि गर्नुपर्छ टिपिटी आको छ त्यसपछि वार्षिक एनु प्लानहरूले प्रत्येक वर्ष क्यालेन्डर बनाऊ भन्छ विद्यालयहरूले बना, ध्यानै बनाउँदैन बनाउन ट्रेनिङ दिन्छ त्यो ट्रेनिङमा मात्रै बनाइदिन्छन् उहाँ गरेर लागू गर्दैन अनि अघि सरहरूले एउटा निकालेको एउटा मुद्दा चाहिँ त्यो अनुगमन पनि हुँदैन अनुगमनको क्रममा भनेको शिक्षकले आफैले आफैलाई बुझाएको छ होइन ऊ यदि शिक्षाप्रति समर्पण हो भने कसैले अनुमदन गर्नु पर्दैन आफैले गरिरहेको हुन्छ होइन शिक्षकहरूले नै श्रोत व्यक्तिलाई हुनसक्छ त्यसमा अब कुनै श्रोत केन्द्रतिर होला होइन तर मेरो श्रोत केन्द्रको सन्दर्भमा भन्नु पर्दाखेरि चाहिँ मलाई त्यस्तो लाग्दैन होइन जति पनि अब श्रोत केन्द्रभित्र गरिनुपर्ने कार्यक्रमहरू हुन्छ त्यो प्रहरको शिक्षकहरूकै सरसल्लाह अनुसार हुन्छ उहाँहरूले सहयोग गरेर नै भएको छ होइन अनि वार्षिक कार्यक्रमहरू बन्दैन यता त भन्ने कुराहरू छन् अब त्यसमा भन्ने नै हो भने अब अहिले जिल्ला शिक्षा कार्यालय अनि विद्यालय स्तरीय जुन परीक्षा समिति छ संयुक्त टोली बाट चाहिँ क्यालेण्डर बनिन्छ त्यही क्यालेण्डर अनुसार चाहिँ विद्यालयले फेरि आफ्नो कार्यक्रमहरू पनि समायोजन गर्दै राखेको छ होइन जस्तो गरेन भने के गर्न सक्छ अब कानुनी प्रावधानहरू एउटा स्रोत व्यक्ति एउटा जिल्ला शिक्षाकारले त्यसले के गर्न सक्छ जिम्मेवार कानून नियमको उसमा हेर्ने हो भने त अब नेपालको हरेक क्षेत्रमा चाहिँ अब काम नगर्ने पुरस्कृत भएको छ काम गर्ने चाहिँ दण्डिल भइरहेको अवस्था छ होइन त्यो पनि राजनीतिकै जिम्मेवार सरले के भन्नुभयो भने अस्थायी र राहत भन्ने नै हुनुहुँदैन भन्नुभयो राज्यको अहिले नीति नै त्यही छ त्यो हुनुहुँदैन भन्ने कुरै बेठिक छ त्यो भएकैबाट म्यारेज निकाल्ने भएकैलाई उपाय खोज्ने भयो हामी अहिलेको राज्यको नीति हेर्दाखेरि राज्यले अब अर्को व्यवस्था भए अलग कुरा हो तर राज्यले अब स्थायी तरुण दिवस सृजना गर्नेवाला छैन त्यो नीति देखिन्छ राज्यको त्यो हुँदाखेरि अब अस्थायी भनी हुनुहुँदैन राहत भनी हुनुहुँदैन भन्ने कुरैमा सहमत हुन सकिँदैन कि त राज्य पनि दिनुपर्छ एउटा कुरो दोस्रो कुरो सरले के भन्नुभयो भने स्थायीबाट जागिर शुरू हुनुपर्छ भन्नुभयो त्यो हुनु भनेको अहिलेको अवस्थाबाट झर खर्सकाउनु हो त्यसमा त अहिले जे जति स्थायीको संख्या देखिएको छ वाला केही राम्रा सरहरू पनि हुनुहुन्छ हकि स्थायी सरहरूको उहाँको राम्रो छ स्कूलको व्यवस्थापन राम्रो छ तर जागिर नै स्थायीबाट शुरू गर्ने र अस्थायी र चाहिँ यो राहत आदि इत्यादि शिक्षकहरूको व्यवस्था सबै हटाउने र स्थायीबाट जागिर प्रवेश शुरू गर्ने हो भने होला अब त्यो बेलासम्म चेन्ज आयो भने अलग कुरो तर अहिलेको हाम्रो मनस्थितिमा अहिले भइरहेको शिक्षाको अवस्था भन्दा झन तल खुस्किन्छ नम्बर तेस्रो यो तालिमको कुरो राज्यको नीति पनि के देखिन्छ सामान्य त भने स्थायीहरूलाई तालिममा सहभागी गराउने तर अस्थायीहरूले चाहिँ तालिमको धेरै अवसर पाइरहेको देखिँदैन तर टिचिङको पर्फर्मेन्स हेर्दाखेरि तालिम लिएको स्थायी शिक्षाको टिचिङ पर्फर्मेन्स भन्दा तालिम नलिएको अस्थायी शिक्षाको टिचिङ पर्फर्मेन्स राम्रो छ यसको अर्थ स्थायी भएर र तालिम प्राप्त गरेर उसले राम्रो पढाउँछ वा त्यसको उत्पादन राम्रो हुन्छ भन्ने कुरा चाहिँ प्रुफ देखिएको छैन मलाई एउटा मात्रै त्यस्तो स्कूल देखाउनुहोस् दलाहको केसमा जो साठी पर्सेन्ट अस्सी पर्सेन्ट स्थायी छन् र त्यसको चाहिँ राम्रो पैटन छ कुनै हामीसँग कुनै पनि उदाहरणै छैनन् यसको अर्थ स्थायी शिक्षक समस्याको समाधान होइन सकला कि प्रेम सरले भनेको कुरा यसमा अलिकति जोड्न चाहन्छु भने शिक्षक नै प्रमुख कारक तत्त्व भन्ने विषयमा म सहमत छुइनँ किन छुइनँ भने यहाँलाई उदाहरण दिउ एउटा स्कुलमा कक्षा पाँच चलेको छ शिक्षक तर्फ दुईटा छ कहीँ तिनवटा छ अरू त्यो व्यवस्था गर्ने चाहिँ शिक्षकले हो छाना चुनी छाना के तल फर्च गरेर छाना लाउने ठिक छ होइन यो कुरा के उठ्यो भने नि शिक्षकै सर्वेसर हो भन्ने अर्थ म समसिन किन व्यवस्थापन त गर्नुपर्ने समुदायले गर्ने हो कि राज्यले गर्ने कसले गर्ने हो विदेशी धेरै छन् म्यानेज हिजोले गर्नुपर्छ अनि शिक्षकले गुणस्तर काम गर्न सकेन भनेर जिम्मेवारी पन्साउनु भनेको त्यो शिक्षकको हितमा छैन शिक्षकलाई न्याय होइन भन्ने लाग्छ अब शिक्षकहरूले सेवा सुविधा गरे थप गरे यो त प्रकृति नियम हो भएर दार्जिलिङ विकासले त्यही भन्छ एउटा व्यक्ति कुनै एउटा पोस्टमा नियुक्ति पसएपछि सधैँ ती बसिनुपर्छ भन्ने छ यो त यथा चिन्तन हो जबकि कुनै पनि कुरा आन्दोलन भन्दा बाहेक प्राप्ति राज्यले दिएको छैन त किन दिन सिक्नु राज्यले हामी आन्दोलनै गर्दैनौँ हामी थप छुँदै माग्दैनौँ आन्दोलन गरेर दिन्छु भनेर राज्यको नीति बनाएर त नीतिको विरोध गरौँ न त हामी त्यसो भए शिक्षामा किन दोष लाउँ त्यसैले यसरी हामी पन्सिन सक्दैनौँ भन्ने मेरो महत्त्व शिक्षकपट्टि म्यानेज गर्ने कुरा यो कुरा म सहमत छु हामीले एउटा दोष हुँदैन पहिला हामी हाम्रो ठाउँमा ठिक हुनुपर्छ हामी स्थायी भएको नाममा हामी फर्स्ट कन्सिक्वान्स ना भएको नाममा हामीले घमण्ड गरेर हाम्रो दायित्व पुरा गर्नु भने हामीले आरोप सुहाउनुपर्छ र हाम्रो कमजोरी सिकार्नुपर्छ तर सबै शिक्षकले म्यानेज गरे भन्ने कुरा होइन अब केही भएका छन् केही भएका छन् नहुनुको शिक्षाको कमजोरी हुन त्यो कमजोरी हामीले लुकाउनु हुँदैन तर यी कमजोरी हुनको पछाडि राज्यको नीति पनि दोषी छ हाम्रो समुदाय पनि भन्दा हामी आरोप लगाउँछौ आफ्नो पार्टीको भयो भने आफ्नो पक्षको भयो भने स्कूल नगए पनि नपढाए पनि सम्मान गर्ने परिपाटी त्यही कुरोलाई हामी शिक्षाले नि मन गर्ने स्थिति पनि छ यो दुवै पक्ष कमजोर छ त्यसैले हामी सबैले आफ्नो दायित्व महसुस गर्यौँ भने कुनै विवाद हुन्छ भने लाग्दैन समस्यामा हुन्छ लाग्छ त्यसैले पहिला दायित्व बोध गरौँ दायित्व बोधभित्र समुदाय राज्यको नीति नियम र हामी शिक्षक सबै पक्षको सहमति भयो भने निकास निस्किन्छ भन्ने लाग्छ जस्तो दायित्वबोध गर्ने कुरा त गर्नुभयो होइन अहिले अहिले दोलखा जिल्लाको यो राजनीतिक अवस्था हेर्ने हो भने विभिन्न भातृ संगठनमा पनि शिक्षकहरू देखिन्छन् जो चाहिँ विद्यालयमा कति पढाउँछन् तपाईँहरू विद्यालयको पूर्ण छाता एउटा युनियन ते, दौल के गर्नु भएको छ त्यस्तो अवस्थामा अब नेपाल राष्ट्रिय शिक्षक संगठनको विषयलाई भन्यो भने दुई हजार छत्तिस सालमा यसको स्थापना भएकोले कुनै राजनीतिक दलको भातीय संस्था होइन हामी अहिले पनि मान्न तयार छैनौँ अब भइदियो के भन्दा अरूले लगाइदिए पेसागत संस्थाहरूले पनि के बुझ्नु जरुरी छ भन्दा आफ्नो संस्थाको सदस्य शिक्षकले नपढाए पनि स्कुल नगए पनि राम्रो नगरे पनि जसले गर्ने हुने र त्यसको डिफेन्स जानुपर्छ र अर्कोले राम्रो गरेको कता गर्नु भन्ने चाहिँ त्यस्तो स्थिति रह्यो भने हाम्रो कमजोर रहन्छ त्यसरी पेसागत संस्थाहरूले पनि विशुद्ध पेसागत हुनु पर्यो गुणस्तरमा प्रतिबद्ध हुनु र आफ्ना सदस्यले गरेको कमजोरी पनि ठिक भन्ने प्रवृत्ति अन्त्यानै पर्छ मैले खोजेको जवाब चाहिँ के हो भने जस्तो यो शिक्षक युनियनले अहिलेसम्म अब छत्तिस सालदेखि स्थापना भएको कुरा गर्नुभयो अहिलेसम्म कुनै त्यस्तो माइनोरी गराएको छ जहाँ कि हाम्रो शिक्षक कुनै पनि राजनैतिक दलको भाटी समूहको जिम्मेवार पदमा बस्ने छैन त्यो गरेका छ बोर जिल्ला शिक्षा कार्यालयले पोहोर यो विद्यालय व्यवस्थापन समितिमा नबस् भन्दा गरिरहेको यो गत कुरा यत्रो लोकतान्त्रिक परिपाटीमा कसैको विचारलाई कैद गर्नु सशेन बन्नु भन्ने कुरामा जिम्मेवारी पदमा बसेपछि त उसले पढाउने समय त घटला नि त जस्तै एउटा शिक्षक होइन तपाईँको एउटा पार्टीको गाउँ कमिटी सभापति बस्दा भने त उसले त त्यो पार्टीलाई समय दिनु एउटा उपभोक्ता समितिमा बस्दा भने त्यहाँ बैठक होलान् त्यो भएपछि त पढाउन जान त पाएन नि एउटा कुरामा म के सहमत छु भने बढी क्षमता योग्यता हसिराख्ने मान्छेहरूको समाजलाई शिक्षकै हो उसँग क्षमता छ एकता सरकारले कम गर्न नपाउने तपाईँ हेर्नुहोस् जो मान्छे जीसिएमको जिम्मे ठाउँछ उसले राम्रो पढाएको छ राम्रो रिजल्ट निकालेको छ तपाईँ हेर्नुहोस् हामीले देखेका छौँ तर करिगबाट घुमेर बसा पनि देखिन्छ शिक्षकहरू तर क्षमता भएको मान्छेले काम गर्न पाउँछ राजनीति घटिराख्न पाउँछ लोकतान्त्रिक परिपाटीमा विचारमा अलग बस भन्न हामी सक्दैनौँ र भन्नु हुँदैन शिक्षा नियमले साँचो संशोधन भन्न अगाडि पनि यो कुरा ल्याएको थियो र अन्तिमा राज्यले हारेर त्यसलाई फिर्ता लियो भनेपछि युनियनले पनि मौन समर्थन चाहिँ के हो भने उपभोक्ता समितिमा बसे नै बस होइन पार्टीतिर बसेर बस हो एकदम शिक्षक भनेको सामाजिक प्राणी हो ऊ समाजमा बस्छ उसले सबै काम गर्न सक्छ क्षमतायोग छ भने तर यसका नाममा क्षमतागता छ भन्नेमा स्कुल बिगार्न पाइँदैन एकदम स्कुल बिगार्न पाइँदैन स्कुल बिगार काम गर्छ भने हाम्रो आपत्ति हाम्रो विमति हो स्कुल सिलाने क्रममा उसले त्यही समुदायमा सहयोग लिनुपर्छ भने बाटोमा काममा बसिनु सक्छ भन्नु पाउँछ भोलि समुदायमा सहयोग गर्दैन स्कुललाई त्यसैले शिक्षक सामाजिक प्राणी भएको नै सबै नेतृत्व भन्न सक्छ तर स्कुललाई हानी पढ्नु पाउँदैन क्षति पढ्दैन स्कुल सबै व्यवस्थापन गरेर बचेको समय उसले काम गर्न अन्यथा हुँदैन सरले के भन्नुभयो भने शिक्षकको त भूमिका हुन्छ तर त्यसमा दाया बायाँको पाठो पनि हुन्छ भन्नुभयो शिक्षक शिक्षक मात्रै होइन व्यवस्थापक पनि हो जसले व्यवस्थापन गर्न सक्दैन उसले स्कूल छोडे हुन्छ उसले गरी खान सक्दैन अर्को कुरो त्यो राज्यलाई दोष दिनु कुरा हो राज्य भनेको मेरो स्कूलमा म राज्य हो तपाईँको स्कूलमा तपाईँ राज्य हो स्कूल वा राज्य हो तपाईँ राज्यको तलबार खानुहुन्छ राज्य को छ अर्को आफ्नो ठाउँको आफ्नो संस्थाको राज्य आफै हो भनेर बुझ्नु नम्बर दुई नम्बर तिन यो शिक्षकले एउटा सामाजिक काम उपभोक्ता समितिमा रहेर काम गर्न हुन्छ किन त्यो सामाजिक काम हो तर यहाँ उपभोक्ता समितिको नाममा राजनीतिक पार्टीका भारतीय संगठनको रूपमा काम गरिरहेको देखिन्छ त्यो मात्रै आपत्ति कुरा हो मैले अहिले कुरो उठाएको थिएँ फेरि पनि कुरो उठाउँछु ऊ चाहिँ किन राजनीतिमा आश्रित हुन्छ भने ऊ आफ्नो क्षमतामा विश्वस्त छैन मूलले एउटा राजनीतिक दलको झोला समय दिन भने एउटा नेताको पुछार समायतेन भने मेरो जाहिर कुनै पनि बेला कहीँ सर्वकाही दाये हुन सक्छ त्यसकारण एउटा राजनीतिक दलको छत्र बस्नको लागि ऊ त्यो राजनीति पार्टीप्रति आस्था र स्कुलको समयमा भन्दा राजनीतिक पार्टीको समयमा बढी समय, समय, समय दिन्छ उसले यसले गर्दाखेरि हाम्रो विकृतिको जड यही हो र यही कारणले हाम्रो क्वालिटीमा राख छ तर तर यस्तो पनि देखिन्छ नि त जस्तो जा काहीँ चाहिँ आफ्नो प्रतिभालाई चाहिँ पार्टीहरूले भनौँ न ठिक ठाउँ दिएको पनि त देखिन्छ नि उसको काम गर्ने आफ्नो फोरम छ उपेक्षागत संगठनबाट चाहिँ माथि जाओस् न ऊ त जिल्ला कमिटीको सदस्य हुन्छ बाबा ठाकुर यो त अचम्भव कुरो हो एउटा मास्टर कुनै कुरा सरले भन्नुभयो शिक्षक सबै थोक होइन भनेर भन्नुभयो गुणस्तरको लागि त्यो सबै थोक त होइन त्यो चाहिँ म सहमत छु तर एउटा मुख्य पात्र हो जसले समाजलाई डोर्याउनको लागि अगुवाई भूमिका निर्वाह गर्नुपर्छ अर्को कुरो कसरी आएको छ उसको नियुक्ति प्रक्रिया कसरी भएको छ कुनै राजनीतिक पार्टीको झोला भोकेको आधारमा चाहिँ ऊ नियुक्ति प्रक्रियामा आए आएको छ अर्थात चाहिँ खुला प्रतिस्पर्धाबाट आउन सकेको छैन कसैले भन्दीको भरमा आएको छ भने त्यो व्यक्ति अर्को खुला परीक्षामा चाहिँ म सामेल भएर चाहिँ नाम निकाल्न सक्छु भन्ने उसले आँट गर्दैन र निकाल्दैन र त्यस्ताहरूले चाहिँ स्वत स्थायी हुनुपर्छ भन्न सक्छन् खुला परीक्षाबाट आउने वातावरण चाहिँ हुनुपर्छ तर राज्यले त्यो गर्न नसकेको कुरा चाहिँ यथार्थ हो शिक्षा सेवा आयोग छ जो चाहिँ अहिलेसम्म निष्क्रिय अवस्था छ सुरक्षाको हिसाबले पनि एउटा चाहिँ शिक्षक स्थायी हुनु हुँदैन भन्ने पक्षमा चाहिँ हामी छैनौँ र शिक्षक स्थायी हुनुपर्छ तर एउटा प्रतिस्पर्धी पारदर्शी र स्वच्छ तरिकाबाट चाहिँ शिक्षकहरू स्थायी हुनुपर्छ र ती शिक्षकहरू पार्टीले भनेको आधारमा नियुक्ति भएका शिक्षकहरूभन्दा बढी जिम्मेवार हुन्छन् र त्यस्ता शिक्षकहरूले चाहिँ राम्रोसँग काम गर्न सक्छन् स्थायी शिक्षक र अस्थायी शिक्षामा कति अहमता फरक रहेछ भन्ने कुरा स्कुलमा ट्रेनिङ चलाइएको थियो त्यो ट्रेनिङमा सम्पूर्ण अस्थायी र राह शिक्षकहरू छन् स्थायी शिक्षक इन्भल्भ छैन कारण किनभने अब स्थायी सेवा भनौँ भने म स्थायी कहाँ गरिसकेको भन्ने तालिम सिक्ने बेलामा अनि तालिममा पहिला गएर ट्रेनिङमा गइसकेपछि भत्ता कहि छन् भनेर सोधिहाल्ने पहिला म के सिक्ने आएको भनेर सिक्दैन सिक्दैन म के सिक्ने हो भने कहिले त बसिँदैन भने त्यो जस्तो मानसिकता त्यस्तो त्यो सेटल भयो क्या स्थायी सेवामा सबैलाई दोष लागेको होइन <laughs> कतिपय स्थायी <स्कुछ>। शिक्षकहरूले <laughs> स्थायी कहाँ नाउँमा विद्यालयमा विकृति जन्माए भने अरु राम्रा शिक्षकलाई पनि त्यहाँ गएर के गर दखल पर्यो यही विकृतिको कारणले गर्दाखेरि अहिलेको का अस्थायी शिक्षकहरू यसरी बाजे बन्न पुऱ्यायो कमसे कम य बाबा तो विद्यार्थी पढायो भने त उसलाई हो नि भोलि त विद्यार्थीले सर नमस्कार त भन्छ बाटोमा आँखा तर भने के होला त्यसकोबाट कमसेकम तँ बुझ्नु पर्यो नि उसले तँ बुझ्दैन तर हामीलाई उसलाई तँ त्यतिखेरको मौका चाहिएको छ कमाउनु पर्ला जस्तो हो तपाईँको राज्यका कुराहरू गरौँ पार्टीकै कुराहरू अहिले सरलाई निकाल्नुभयो राज्यले पुरस्कृत गर्नुभयो त राम्रो काम गर्नलाई पार्टीमा लिप्त भएको भए त ऊ गरिहाल्ने जस्तो सुकै होस् पुरस्कृत गर्ने कुरामा यसैपालिका पनि पुरस्कृत जिल्ला शिक्षा कार्यले गरेको पुरस्कृतमा त उहाँले देख्नुभयो होला पार्टीमा लिप्त भएका मान्छेहरू पुरस्कृत भएका छन् र पार्टीमा लिप्त छैन पुरस्कृत छैन मानौ मैले मा इभन मेरा कुरा गरौँ म पार्टीमा लिप्त नभएको मान्छे यस्तो नभएको कारणले सबै कुराहरू वञ्चित यो परिपाटी त्यसरी बसेर आयो परिपाटी त्यसरी बसेर उहाँले निजी विद्यालयका कुराहरू गरौँ औ प्रिन्सिपल सर भएपछि उनीहरू ठ्याक्क डराउने क्या तन्दुरुस्त हुने हाम्रो त म आज दुई घन्टा पछि आउँछु फोन गरेँ भयो नि चिठी पठायो भने खा के हालेको पनि चिठी हालेर के दर्ता तलामी गर्ने यो कार्यालयमा गएर चिठीले त पढाउनु पर्यो नि चिठीको त प्लान छ योजना छ कति पढाउने कुन दिन पढाउने कसरी पढाउने योजना छ नि बिना योजना टिचर कक्षामा पस्याएको छ विद्यार्थीसँग किताब मागेको छ पढाएको छ अनि फर्का फर्किया छ उसलाई चियाबासीबाट नपुटेको बापत उसलाई फिर्ता भयो और को कुरो जो टिचर विद्यालय जाँदैन नि त्यो टिचरसँग योजनै छैन भने त्यो योजना नबनाको टिचर टिचर पनि होइन मेरो चाहिँ हिसाबमा किनभनेदेखि योजना भएको टिचर त कसै गरी पनि बिहान बेलुका जुनसुकै काम गरे भने पनि बिहान बेलुका गऱ्यो भने ऊ विद्यालय जान्छ नै र विद्यालयमा पठाउन पार्ने राम्रो गर्छ नै तर योजना नभएको मास्टरले टिचरले कसरी विद्यालयमा पढाउला र अर्को कुरो स्थायीका सवालमा हो जागिरको आधार था, भनेको स्थायी त हो नि स्थायी भयो भने अलिक अलिकति पढाउँदै गयो अनि बिचमा गएपछि खल्लो आउँछ क्या अस्थायी भन्ने खल्लो आउँछ त्यस्तो खालको खल्लो मलाई पनि भयो र सबै साथीहरूलाई खल्लो हुन्छ तँ नहुने कुरो तर राज्यको यहाँ एउटा गल्ती चाहिँ छ भने त्यो पहिला भित्राउँदाखेरि नै भित्र नै स्थायी गरेर पल्लोतिर भएन स्थायी गरेर भित्राउँदाखेरि त सहरेको एउटा केस छ जहाँ चाहिँ सट्टा शिक्षक सम्झाएर राखाएको थियो त्यहाँको विद्यालय व्यवस्थापनले किनभने उसले पढाएन ऊ जाड खाएर बस्यो अनि बरू त्यसको सट्टामा अर्को शिक्षक ल्याएर राखाएको थियो अब अहिले सट्टा शिक्षकको यो व्यवस्था गराउँदाखेरि उसलाई फकाइफुलाइ गरेर ल्याउनु परेको छ होइन भनिसकेपछि त्यो मुभेबल हुने हो भने यदि त्यो शिक्षकको पनि तपाईँको जो राम्रो पढाउन सक्छ त्यो त आइहाल्थ्यो नि होइन शङ्करलाल सरलाई त्यो तपाईँलाई भन्दा पनि हाम्रो किसो सर कुरा पनि सुन्यो अलिअलि अघि विरोध भाष पनि लाग्यो अब स्थायी नहुँदा चिन्ता गुनासो हुने पुरस्कारको कुरा पनि आयो वञ्चित हुने कुरा संस्था सबै कु कुरा आए अब सार्म कुरा के हो भने हाम्रो एउटै गुनासो हो अहिले विद्यालय समुदायलाई हस्तान्तरण गर्ने नीति ल्याएको छ अत्यन्त विवादित छ यसले के भन्छ भन्दा शिक्षकको नियुक्ति गर्ने कुरा सरुवा गर्ने कुरा बढुवा गर्ने कुरा अबकाशदेखि सबै कुरा समुदायलाई हस्तान्तरण गरेको छ यसमा हाम्रो आपत्ति छ गुणस्तर कमजोर भयो भनी फेरि पनि समुदायलाई विद्यालय हस्तान्तरण गर्नुभयो फेरि राजनीति गर्नु हो र समुदाय फेरि बिगार्नु र झन कमजोर गर्नु हो भन्ने हाम्रो मान्थ्यो त्यसैले शिक्षक सेवा आयोग गठन भएको छ सेवा आयोगलाई क्रियाशील गर्नु पर्यो र सक्षम मान्छे नियुक्ति गरौँ न सक्ष मान्छे मात्रै परिचय गराउन ती मान्छेमा स्थायी गरौँ न अनि राजनीति दलले जस्तो पनि शिक्षक नियुक्त गर्ने अनि फेरि तिनी दलले आएर विरोध गर्ने गुणस्तर भएन भनेर स्थायी नगर्ने हो भने अर्थात् यो स्थायीको परिपाटी नै हुनु भएन नि त त्यसरी एउटै विद्यालयमा पढाउने शिक्षक कोही स्थायी कोही अस्थायी धेरै प्रकृति छन् स्थायी सम्बन्ध भने यसले शिक्षकको मनोबल गिराउँदैन उसको मनोबल उच्च पार्नुपर्छ उच्च पार्नु चाहिँ स्थायी प्रकार अगाडि बढ्नुपर्छ त्यसको मनोबल बढ्छ भन्ने हाम्रो धारणा विद्यालय चाहिँ सरकारी अफिस पनि सरकारी तर त्यहाँ चाहिँ के कुरा हुँदो रहेछ बोर्डिङ खोल्ने क्वालिटीको हामी कुरा गरिरहेका छौँ तिनजिसम्म यो मैले अन्तिममा ल्याएर जोडेँ शिक्षकहरू आफैलाई पनि मैले पढाएको शिक्षा राम्रो छैन मैले त्यो राम्रो पढाउन सक्दिनँ भन्ने त रहेछ नि होइन केहीमा हुन सक्ला अब यो अङ्ग्रेजी भाषालाई बढी प्रयोग दियो भने भाषालाई महत्त्व दियो भने त्यो बच्चा राम्रो पढेको भन्ने बुझाइ समुदायको छ सरकारी गर्न सकिँदैन सुझाव भएको छ अङ्ग्रेजी भाषाकै खोजी समुदायले गरेको राज्यले खोजेको भने स्कुलका समुदायले पनि गर्न सक्छन् भन्ने उदाहरण दिन थालिसकेका छन् त्यो अवस्थामा चाहिँ अब हामीले हाम्रो विश्वास नगरेको अवस्था छ भने त्यो कमजोरी हो मलाई अलिकति थप्न मन लाग्यो शिक्षक सुविधाको लागि हामी घरपाहेक जागिरहरूको कुरा गर्छौँ तर यसले गर्दाखेरि शिक्षाको चाहिँ गुणस्तर चाहिँ खस्किँदै गएको केही हदसम्म चाहिँ देखिन्छ त्यसको लागि कम्तीमा दुई वर्ष हुन्छ तीन वर्ष हुन्छ अनिवार्य रूपमा चाहिँ शिक्षकहरू एक ठाउँबाट अर्को ठाउँमा चाहिँ सरुवाको व्यवस्था भयो भने ऊ नयाँ ठाउँमा जान्छ नयाँ इन्भाइरोमेन्टमा काम गर्छ उसमा उत्साह पैदा हुन्छ एकै ठाउँमा बस्दाखेरि उसलाई दिग्ग भएर पनि शिक्षाको गुणस्तर घटेको हुन सक्छ अवतार सर गुणस्तरको कुरा गर्दाखेरि मैले फेरि पनि जोड दिएर भन्छु मान्छेलाई काम गर्ने अथवा ढुक्कले काम गर्ने वातावरण तयार गरिनुपर्छ र उसलाई ढुक्कले काम गर्ने वातावरण तयार नगरिँदै बापत विभिन्न खालका चलखेलहरू विद्यालयहरूमा हुन छाड्नुपर्छ ती समस्याहरू नै अहिले भइरहेका अस्थायी राहत पिसिएफ लगायतका समस्याहरू हुन् शिक्षकले गर्दैन शिक्षकहरू अब आफै हामी यसो गर्छौँ त्यसो गर्छौँ भनेर शिक्षकहरूले कतिपय अवस्थामा चालिमै राखेका छन् अब सबै शिक्षकले काम गराएका छैनन् सबै शिक्षकले चाहिँ नराम्रै मात्रै गरेछन् भनेर भन्ने कुरा त्यो आफैमा राम्रो कुरा होइन यसो भयो भने यसो गर्छन् भनेर भन्नु तँ आएको खासै मिल्छ भन्ने लाग्दैन अनि मुख्य कुरा चाहिँ शिक्षकहरू बीचमा भएको विवेदीकरण यो गम्भीर कुरा हो स्थायी शिक्षकहरूलाई युनिफर्म सरकारले युनिफर्मको व्यवस्था गरिदिएको छ अनि स्थायी शिक्षक बाहेक अन्य शिक्षकहरूलाई चाहिँ त्यो सेवाबाट वञ्चित गराएको छ यो अर्थमा राज्यले आफूले खोलिदिएका स्कूलहरूमा युनिफर्म लाउने मात्रै शिक्षक हुन् भन्न खोजेको अथवा चाहिँ युनिफर्म लगाउने पनि शिक्षक हुन् भनेर भन्न त्यो अत्यन्तै नमिल्ने खालको कुरा राज्यले अगाडि ल्याइराखेको छ अनि यस्तै अन्य सुविधाहरूबाट पनि शिक्षकहरू वञ्चित छन् एउटा निश्चित पोलिसी ल्याएको राज्यले आफ्नो काम ढुक्कसँगले गर्न सक्ने वातावरण सृजना गरोस् तर पेसागत विभेदहरू चाहिँ नगरोस् त्यो भयो भनेदेखि चाहिँ केही असमन हुन्छ गुणात्मकता वृद्धि अभिवृद्धि गर्नको लागि सह पुग्छ जनक सरसँग हामी अलिकति अन्तिममा हामी कार्यक्रमको अन्तिममा छौँ तपाईँको बहस सुन्दै गर्दा के गर्न सकिन्छ भन्ने कुरामा <laughs> <laughs> मैले अघि भनेको थिएँ राहत रहनु हुँदैन हुनुहुँदैन भन्ने कुरामा चाहिँ यसमा चाहिँ मैले अस्थायी राहतमा भएका शिक्षकहरूको विरूद्ध बोल्याएको होइन होइन अब के हुनु छ जो शिक्षक साथीहरू हुनुहुन्छ उहाँहरूको लागि चाहिँ सरकारले चाहिँ अब सुरक्षित रूपमा चाहिँ अवतरण गर्नुपर्छ एउटा नीति ल्याएर होइन सेवा प्रवेश नै हुनु हुनुपर्छ भन्ने मेरो मान्यता हो चाहे जो जस्तो सुकै भयो भने शिक्षक एउटा विद्यार्थीलाई चाहिँ बाटो देखाउने हो होइन समाजलाई अगाडि बढाउने हो र शिक्षकले अहिलेको नयाँ प्रविधि संसारले चाहिँ अगाडि गति लिइरहेको अवस्थामा शिक्षक पनि गतिशील हुनुपर्छ अपडेट हुनुपर्छ कार्यक्रमको अन्तमा म शङ्करलाल श्रेष्ठ सरबाट चाहिँ यो कार्यक्रम निचोड के हुन सक्छ त्यो निष्कर्ष भन्नुपर्दा गुणस्तर कायम गर्ने महत्वपूर्ण जिम्मेवारी शिक्षकको पनि छ यसमा दुईमा छैन र त्यसका लागि चाहिँ शिक्षक नियुक्ति प्रक्रियामै प्रष्ट हुनुपर्छ शिक्षक नियुक्तिको नाममा विद्यालय व्याख्यालाई दिएर आफ्ना मान्छे नियुक्ति गर्ने परिपाटीको अन्त्य हुनुपर्छ र राम्रा मान्छे नियुक्ति गर्ने छान्ने चाहिँ एउटा संरचना बन्नुपर्छ र स्थायीको सभामा पनि शिक्षक सेवा आयोगले निर्धक्क काम गर्न पाउनुपर्छ राजनीतिक हस्तक्षेप हुनुहुन्छ र आइएनए को नियमअनुसार आयोगले काम गर्न पाएपछि क्वालिटी दिन सक्ने शिक्षालाई मात्रै परिचय लिनुपर्छ त्यसो भयो भने यो समस्या रहँदैन राजनीतिक हस्तक्षेपलाई कम गर्न सकियो र नियुक्ति भएका शिक्षकले जिम्मेवारी बोध गर्ने उलाई पटक पटक तपाईँ स्थायी एकपटक गरिसकेपछि तपाईँको कम्ती अनि ती स्थायी भएका शिक्षा जस्तै तपाईँको अहिले लाइसेन्सको कुरा पनि उठिरहेका छन् तयारीको कुराहरू र स्थायी भइसकेपछि बिसौँ वर्ष पनि त्यही शिक्षा काम लाग्छ भन्ने होइन उसका कमजोरी त्यसलाई सचिवारायणले अर्को नीति ल्याउनुपर्छ फेरि होइन भनेदेखि त्यो अवधि हामीले माग गरेका छौँ गोल्डेन ह्यान्डसेक दियोस् राज्यले ती पुराण शिक्षालाई फिर्ता गरोस् नयाँ मान्छे भर्ना गरोस् क्षमतामानको त्यसो भने पनि घुस कायम हुन्छ कार्यक्रमको अन्तमा छौँ हामीको कार्यक्रमको र आफ्नो पक्षको हामीले <coughs> बहस गरिरहँदाखेरि यसको निष्कर्ष के होला भन्ने मलाई लाग्छ भने यो एउटा प्रवृत्तिगत समस्या हो हाम्रो संस्कार हाम्रो एटिच्युड हाम्रो धारणा हाम्रो समाज हाम्रो राजनीतिक संक्रमण यी सबैले मान्छेले एउटा सुरक्षित भविष्यको छ सुरक्षित भविष्यको लागि ऊ जहाँ सम्बद्ध छ जहाँ काम गरिरहेको हुन्छ अनि उसले आफूले काम गरिरहेको पेसा आफ्नो जागिर स्थायी होस् भन्ने चाहन्छ यो स्वाभाविकै हो र अझ थप यो चाहिँ विकासोन्मुख मुलुकहरूको पनि समस्या हो तपाईँ विकसित मुलुकको उदाहरण हेर्नुहुन्छ भने विकसित मुलुकमा कुनै एउटा मान्छे दुई वर्ष भन्दा बढी लगातार एउटै पदमा काम गरिरहन्छ भने त्यसको अर्थ के बुझिन्छ भने यो मान्छे अरू कामको लागि योग्य छैन भने बुझिन्छ भनेको त्यहाँ काम फेर्ने प्रवृत्ति हुन्छ तर हाम्रो चाहिँ यो विकासोमुख त्यो प्रवृत्ति छैन हामी चाहिँ जहाँ जहाँ पहिला हामी इन्ट्री गर्छौँ प्रवेश गर्छौँ जागिरमा त्यसै रिटायर हुने हाम्रो कल्चर पनि यसलाई यसलाई सहयोग गरेको छ अब यसको लागि के हुन्छ राम्रो समाधान भन्ने लाग्छ भने अब स्थायी गर्न कुरा आफ्नो ठाउँमा छ तर त्यसलाई अझ व्यवस्थित गरेर जो स्थायीमा काम गराउनु भएको छ उहाँको लागि पनि हरेक दुई दुई वर्ष तीन तिन वर्षमा एउटा अध्यावधिक जाँच लिने अध्यावधिक जाँच लिइसकेपछि उहाँले त्यो जाँच पास गर्नुहुन्छ उहाँको जागिर लगातार जाने जाँच पास गर्न सक्नुहुन्छ अवि शंकर भने जस्तो उसलाई गोल्डो ह्याङ्कसेक गरेर तपाईँ अब काम गर्न सक्नुहुन्छ यो अवस्थितिमा तपाईँ घर जानुहोस् भने घर पाइदिने र अब भोलिदेखि पनि स्थायी गरिन्छ राज्यको नीति ल्याउँछ नीति ल्यायो भने पनि त्यही खालको नीति नै बन्यो त्यही खालको कारण बन्यो र हरेक स्थायीले पनि ती तिन वर्षमा जाँच दिनुपर्छ है भन्ने उसले फिलिङ महसुस गरे भने कमसे कम ऊ युग प्रविधि समय र परिवेश अनुसार आफूलाई अध्यावधि गराउँछ र आफूले अध्यावधि गराउनु भनेको त्यसको अन्तत त्यसको रिजल्ट भनेको क्वालिटी एजुकेशन नै हो यो नै राम्रो हो आजको कार्यक्रमको हामी अन्तमा छौं र आजको लागि कार्यक्रमको निर्धारित समय सकिएको छ कार्यक्रममा आइदिनु भएकोमा दिवज्योति समाज सुधार संघका नारायण शेणाई शिक्षक अवतार डकाल राइजिङ स्टार बोर्डिङ स्कूलका सहायक प्रिन्सिपल उपेन्द्र अधिकारी हिम्स एकाडेमीका प्रमुख प्रेम प्रसाद अधिकारी स्रोत व्यक्ति जनक राई नेपाल शिक्षक युनियनका अध्यक्ष शंकरलाल श्रेष्ठ र सेतीदेवी निम्न माध्यमिक विद्यालय भिन्पाका प्रिन्सिपल कृष्णबहादुर खत्री सम्पूर्णलाई हामी कार्यक्रमको तर्फबाट धन्यवाद दिन चाहन्छौ र आजको कार्यक्रम यही सकिएको छ श्रोताहरूलाई यो कार्यक्रम कस्तो लाग्यो आफ्नो अमूल्य सुझाव पठाउन नबुल्नुहोला कार्यक्रमको ठेगाना रहेको छ कार्यक्रम तार्किङ निष्कर्ष रेडियो सेलोङ सामुदायिक फिम एक सय ङ तपाईहरूले कार्यक्रमका बारेमा मोबाइल नम्बर सन्तानब्बे चौवालिस शून्य बाइस दुई चौन्नमा फोन गरेर पनि आफ्नो प्रतिक्रिया दिन सक्नुहुन्छ कार्यक्रमको आगामी अङ्कमा हामी आरक्षणको आधार वर्गीय हुनुपर्छ कि जातीय हुनुपर्छ यसै विषयमा भएको छलफल लिएर उपस्थित हुनेछौ आजका लागि कार्यक्रम प्रस्तुता म अर्जुन कार्यक्रमको सम्पूर्ण टिम तपाईँहरूबाट दिन चाहन्छ तपाईँहरूको यो साता रचनात्मक रहोस् नमस्कार